यम ब्रह्मारुेन्दुद्रमृत स्वन्तै स्तै वेदे साङ्गोक्रम पनिसै गायन्त्यानावस्थिततन्त्र मनसा पश्यन्त योगि पश्यन्त नदु सुगणाय तस्मै नीमिज्वलपु शुक्रम्बरा मल्लिका मालाकृतकुन्डला प्रवीलसन्मुक्ता बलिशोर्वज्ञानपुस्तकधरा रुद्राक्षमालाकरा वदेवी वदनाम्बुजे वस तैलोक्य माता चिरम् मुखम कौतीचाला पंगू लघ्यते गिरी यहां मनव नमो भगवतस्मै व्यासाय मित यस्म प्रसादा भक्ष्यामण कथाम नारायण नमस्कृत यान्देन्धव या सुब्रभ्रस्तावृत्ता या वीणावडित या पद्मासना च्युत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सा मारस्वती भगवती निशेष जाड्य कायन वाचा मनसेन्द्रियवा बुद्ध्यात्मना मा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्य मुनि आफ्नो आश्रममा तपमा लिइन्थे एक दिन मयुरमा चढेर स्कन्द कुमार त्यहीँ पाल्नुभयो अगस्त्य मुनिले देखेर सम्मान साथ आसनमा बसाले स्वागत सत्कार गरेपछि नम्र वाणीले सोधे हे कुमार यो संसार कसरी सृष्टि भयो यसको विषयमा जान्न इच्छा भयो म उप कृपा गरी आज्ञा भए आफूलाई धन्य सम्झिने थिएँ अगस्त्यको प्रश्न सुनेर कुमारजी भन्नुहुन्छ हे मुनि तिमी एकचित्त भइसुन म तिमीलाई सृष्टिको सुना। क्रम सुनाउँछु यो सृष्टि प्रारम्भ हुँदा पहिले परब्रह्म परमात्माको इच्छा स्वयं स्फुण हुनासाथ त्यही इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा विष्णु र शिव प्रकट भए तिनका शक्ति स्वरूप त्रिगुणले युक्त माया वा प्रकृति उत्पन्न भइन् त्रि मायालाई जित्न वा वस गर्न अत्यन्त कठिन छ उनै मायाभन्दा पर प्रतिष्ठायुक्त निवृत्तिप छ त्योभन्दा पर शान्तिपद र ऊ भन्दा पनि पर सान्तपद छ त्यसपछि विद्यापथ छ र विद्याभन्दा पनि पर निवृत्तिपद छ जान्नेहरू त्यसलाई मोक्षपद पनि भन्दछन् यो सङ्क्षेपमा भयो अलि विस्तारले सृष्टिको क्रम बुझाउन र बुझ्न पनि निकै कठिन छ सङ्क्षेपमा भनेको कारण पनि मुख्य यही हो प्रलय र सृष्टिको क्रम बेग्ला बेग्लै छ एक नियमले सृष्टि हुन्छ र अर्को नियमले प्रलय हुन्छ जो त्रिगुणात्मिका माया छन् ती शान्ति विद्या प्रतिष्ठा र निवृत्ति आदि पदमा रहन सक्दिनन् मायाभन्दा पनि टाढा रहने जो अव्यक्त छ त्यो आत्मामा विद्यमान छ जीव अज्ञानी र प्रकृति जड हुनाले समस्त परमाणु अचेतन छन् कारण बिना कुनै कार्य हुन सक्दैन यसै कारण जगतको अधिष्ठाता परमात्माको इच्छा बिना कुनै कार्य पनि हुन सक्दैन यो कुरा वेद शास्त्रले पनि स्वीकारेका छन् तापनि वेदान्त आदि शास्त्रमा सबैको गति नपुग्ने हुनाले सबैलाई तुरुन्त निश्चय हुन सक्दैन त्यसै कारण जन्म मरण रूप बन्धन नटुटेर त्यसैको सुख दुःख केवल अनुभव गर्ने जीवद्वारा यो संसारको क्रम चलिरहेको छ यो क्रम कल्पकल्पको कल्प भेदले भिन्न भिन्न झैँ देखिने हुँदा अनेकौँ कल्पमध्ये केवल पद्मकल्पको मात्र वर्णन गर्दछु ब्रह्मा विष्णु शिव एक हुन् यिनमा सानो ठुलो भन्ने भेद छैन हे मुनि सृष्टि गर्ने चतुर्मुख ब्रह्मा पालन गर्ने विष्णु संहार गर्ने रुद्र हुन् विष्णु र शिवका आयुको अवधि वा प्रमाण छैन ब्रह्माको सय वर्ष परमायु कहिन्छ उनको प्रथम पचास वर्षलाई परार्ध भन्दछन् सय वर्ष पुगेपछि उनको पनि नाश हुन्छ वा प्रलय हुन्छ प्रलय भएपछि समस्त संसार र यसमा रहेका वस्तुहरू केही रहनन् अनि ईश्वरद्वारा अर्को सृष्टिको क्रम आरम्भ हुन्छ त्यो नयाँ सृष्टि पनि अगाडि जुन क्रमले चलेको थियो सोही प्रकारले चल्न थाल्दछ प्रलय चाहिँ अनेक प्रकारले हुन सक्दछ ब्रह्माको घर गृहस्थी सबै छ उनले पनि खान सुत्नु पर्दछ उनी बस्ने लोकको नाम सत्यलोक हो प्रातकाल हुँदा उनले सृष्टि गर्दछन् उनको एक दिनमै सत्य त्रेता द्वापर कलि चार युग बहत्तर पल्ट घुमिरहन्छन् रात परेपछि प्रलय गर्दछन् त्यही क्रमले जब ब्रह्माको सय वर्ष पुग्दछ तब महाप्रलय हुन्छ त्यस महाप्रलयपछि महा फेरि पहिले जस्तै रजोगुणले युक्त ब्रह्म उत्पन्न गराए अहङ्कार र पञ्च ज्ञानेन्द्रिय कर्मेन्द्रिय पञ्चन मात्र शब्द रूप रस गन्धले युक्त एउटा अन्ड उत्पन्न हुन्छ वा बन्दछ त्यो अन्डर ब्रह्मय हुनाले त्यसको नाम ब्रह्माण्ड रहेको हो त्यही अन्ड फुटेर दुई भाग भएपछि एक भागको प्रकृति र अर्को भागको पुरुष भन्दछ त्यसैबाट प्रथम सृष्टि चतुर्मुख ब्रह्मा भए पालन गर्ने अनन्तकोटी ब्रह्माण्डका स्वामी विष्णु भए संहार गर्ने महारुद्र भए यिनैले यो सृष्टिको कार्य निर्वाध गतिले का गर्दछन् जसको इच्छाले त्यो अण्डको उत्पत्ति हुन्छ त्यस परम ब्रह्म परमात्मालाई त्रिगुण गुणातीत चतुर्व्युह अनादि अजन्मा हिरणडे प्रजापति आदि भन्दछन् सुमेरु पर्वत समुद्रको बिचमा समस्त जीवहरू गर्भाशयमा बालक रहेजन रहेका छन् चन। सूर्य चन्द्र ग्रह नक्षत्र आदि पनि त्यही सुमेरको चारैतिर स्थित छन् निराकार आकाश र त्रिगुणात्मिका माया र पञ्च महाभूतले बेरिए झैँ भई आकारवान अर्थात् एक रूपबाट अर्को रूप, रूप देखिन्छ तर त्यस आकाशलाई राम्ररी विचार गर्दा आधी मध्य अन्त्य नभएको अनादि अनन्त परमेश्वरको लीला मात्र हो यो संसार नै भ्रान्तिको रूप हो किनकि उनै ईश्वरको इच्छाले सृष्टि स्थिति संहार हुन्छ धागोमा दाना उनिए झै यो संसार परब्रह्मा उनिएको छ कोटि ब्रह्माण्डको गणना गर्न सकिन्न जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा विष्णु शिव चन्द्र सूर्य इन्द्र दिगपालहरू भिन्न भिन्न छन् जस्तै स्वप्नामा देखिएका अनेकौँ सुख दुःखको अनुभव जागा हुनसाथ केही पनि रहन्न त्यस्तै यो मिथ्या अनि त्यसारको सुख दुख पनि स्वप्न जस्तै छ सुख दुःख त मनको मात्र अनुभव गर्दछ त्यसको भाग्य जुन मन हो त्यसलाई आफ्नो बसमा राख्नु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो भन्ने कुरा पण्डितले राम्ररी बुझ्नुपर्दछ हे मुनि तिमी पनि एकाग्रमणले तपस्या गर अवश्य सिद्ध मिल्नेछ मैले यो सृष्टिको क्रम संक्षेपमा सुनाएँ अब दोस्रो अध्यायमा पद्मकल्पको वर्णन गर्नेछु ध्यानपूर्वक सुनाऊ यी तिस्री स्कन्दपुराण केदार खण्डे माग कुमार मघमहात्म्युम अगस्त संवाद श्रीस्वस्थकृष्टिक्रम नाम प्रथम